प्रमुख दलद्वारा बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपति भण्डारीलाई सुझाव नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन उन्नाइस गते गर्ने तयारी सर्वोच्च अदालतका लागि प्रस्तावित एघार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतका बारे सरकारसँग स्पष्टीकरण लिने अमेरिकाको टेक्सासमा एउटा एयर बेलुन माग लागि मा सवार सोह्र जनाको मृत्यु र एकजना अमेरिकी स्काई ड्राइभर बिना पारासुट पच्चिस हजार फिट माथिबाट हामफाल र विश्वकीर्तिमान प्रभावकारी सूचनाका लागि उनीटी खबर नमस्कार फिर्कञ्ची मोडिलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेट अनलाइनमा रेडियो युनिटी डट कम डट प्रसारण भइरहेको दिउँसो तीन बजेको उनीटी खबरमा स्वागत छ म धामी सहमति सरकारको सम्भावना नरहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरूले अब बहुमत प्रक्रिया शुरू गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् राष्ट्रपति भण्डारीले सहमति सरकार गठनका लागि दिएको समय सीमा सकिने लाग्दा दलहरूबीच भएको सहमतिको प्रयासबारे जानकारी लिन आज प्रमुख शीर्ष नेताहरूलाई बोलाएकी हुन् त्यसक्रममा शीर्ष नेताहरूले सहमति सरकार गठन हुने सम्भावना नरहेको बताएका छन् नेताहरूले सोमबार संसद बैठक शुरू हुनु अघि बजे सम्म सहमतिको प्रयास जारी राख्ने तर त्यसबीचमा सहमति नभई बहुमती प्रक्रिया अघि बढ़ाउन सुझाव दिएका छन् त्यसक्रममा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका विषयलाई दलहरूलाई मिलेरै अगाडि बढ़न सुझाव दिएकी थिइन् राष्ट्रपति भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउबा एमआलए अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फ्रोम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गस्दार र रा, रापोर्पा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गरेकी हुन् संसद सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन उन्नाइस गते गर्ने तयारी थालेको छ राष्ट्रपतिले सहमति सरकार गठनका लागि दिएको एक साताको समय आइतबार सकिने लाग्दा सचिवालयले बहुमती प्रक्रिया शुरू गर्न लागेको स्रोतले जनाएको छ व्यवस्थापिका संसदको बैठक सोमबार बस्दैछ सचिवालयले राष्ट्रपति कार्यालयबाट बहुमती प्रक्रिया शुरू गर्न पत्र आएपछि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नेछ श्रोतका अनुसार साउन अठार गते मंगलबार प्रधानमन्त्र मन्त्री पदको जिम्मेवारी मनोनयन र फिर्ता लिने समय तोकिनेछ त्यस्तै उन्नाइस गते बिहिबार संसदबाट प्रधानमन्त्री चयन हुने कार्यक्रम तय हुन लागेको छ सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले भने राष्ट्रपति कार्यालयबाट पत्र आएपछि मात्र निर्वाचन कार्यक्रम तय हुने बताएका छन् काँग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री उम्मेद्वारमा उम्मेद्वार बन्ने पक्का भइसकेको छ एमाले कसैलाई खड़ा गर्ने भन्ने टुङ्गो लागेको छैन प्रमुख प्रतिपक्ष दलको स्थानका लागि भने पनि एमाले उम्मेद्वारी दिने श्रोतले जनाएको छ केपी ओलीले अझै उठ्ने कि अरू उम्मेद्वार खडा गर्ने भन्ने बारे गठबन्धनमा पनि छलफल हुने स्रोतले जनाएको छ एमालेबाट दलका उपनेता सुवास नेङलाई सभा सम्भावित प्रतिस्पर्धाका रूपमा चर्चा गरिएको छ संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित एघार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ समितिको आज बसेको बैठकले न्याय परिषदले सिफारिस गरेको एघार जनाको नाम अनुमोदन गरेको हो समितिले सिफारिस गरेका न्यायाधीशहरूको नाममा मर्यादा क्रम नमिलेको भन्दै परिषदको ध्यानकर्षण गर्ने निर्णय पनि गरेको छ समितिले ईश्वर खतिवडा डाक्टर आनन्दमोहन भट्टराई अनिल कुमार सिन्हा प्रकाशमान सिंह राउत सपना प्रधान मल्ल दीपक कुमार कार्की केदार प्रसाद चालिसे शारदा प्रसाद घिमिरे मीरा खड़का हरीश हरिकृष्ण कार्की र विश्वप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको हो गत बुधबार र बिहिबार समितिले प्रस्तावित न्यायाधीशको सुनाई पूरा गरेको थियो समितिले प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेपछि यहाँहरूलाई न्यायाधीश नियुक्तिको बाटो खोलेको छ समितिले अनुमोदन गरेपछि अब राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ बीसजना न्यायाधीश हुनुपर्ने सर्वोच्चमा अहिले नौजनाले काम चलाइरहेका छन् प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई नहुदै सरकारले सम्बन्धित देशमा एक रो मोका लागि पठाएको समाचार सार्वजनिक भएपछि आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै संसद विशेष सुनवाई समितिले असन्तुष्टि जनाएको छ समितिका सभापति कुलबहादुर गुरूङले राजदूत र स्थानीय प्रतिनिधिहरूको संसदीय सुनवाई नहुँदै सरकारले एक रोमोका लागि पठाउने निर्णय गरेको सम्बन्धमा बुझ्न मुख्य सचिव र परराष्ट्र सचिवलाई समितिमा बोलाउने निर्णय भएको जानकारी दिनुभयो गत चैतमा मन्त्री परिषदको बैठकले रिक्त रहेका राजदूतहरूको नाम सिफारिस गरेको थियो उक्त सिफारिसलाई संसदीय विशेष सुनवाई समितिको बैठकले अनुमोदन गरेपछि मात्र सम्बन्धित देशमा एग्रिमोको लागि पठाउने प्रचलन रहेको छ तर सरकारले गत असार दुई गते नै परराष्ट्र मन्त्रालयलाई राजदूत नियुक्तिका लागि सम्बन्धित देशहरूमा एग्रिमो एग्री मोका लागि पठाउन दबाब दिएको समाचार सार्वजनिक भएपछि समितिले असन्तुष्टि जनाएको हो समितिले आजको बैठकमा प्रस्तावित राजदूतमाथि परेको उजुरी खोल्ने र अर्को बैठकमा उजुरीमाथि छलफल गर्ने जनाएको छ सा। सामाजिक अभियान महावीर पुल्य आफ्नो नाममा रहेको अठाइस रोपनी जग्गा राष्ट्रिय अविष् आविष्कार केन्द्राई प्रदान गर्ने घोषणा गर्नुभएको छ तत्कालीन अर्थमन्त्री रामचरण महत र अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई बारम्बार सहयोगका लागि आग्रह गर्दा पनि आविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो जग्गा दान गर्ने घोषणा गरेको पुलले बताउनु भएको छ अर्थमन्त्री तथा अर्थ मन्त्रालयका सचिव तथा सहसचिवहरूले जग्गा बेच्नु पर्दैन भन्ने गरेको भए पनि अहिलेसम्म सहयोग नगरेकाले आफूले कास्कीको बेगनास तल को उत्तरपट्टी ठूला को डाड़ा में रहकर तीन करोड़ रुपया पड़ने अठाईस रोपनी जगह केन्द्र दर्णय सामजिक सज्जाल फेसबुक मफत जानकारी दूंभ अमेरिका कु, परवत कु, कु, को मेरिलैंड का बनबरे पर्वत का पदमपुन तथा आप्ना नाम में रहकर जगह दान करने निर्णय भनाई अब आपको बाकी जीवन ने विस काग समर्पित करने बझाङको सबैभन्दा ठूलो गाविस काडाको उडा नम्बर चारमा पहिरोका कारण तेह्र परिवार विस्थापित भएका छन् बाह्र गतेदेखि लगातार परेको वर्षाका कारण काडा गाविसको सबैभन्दा ठूलो उडा नम्बर 4 चुकझाडमा पहिरो गएपछि तेह्र परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ चौध गते गाउँको बीचमा पहिरो जाँदा काडा चारका बम बहादुर बोहरा गुरबोहरा लालबहादुर बोहरा मोहनबहादुर बोहरा र मिना मिन बहादुर बोहराको घर पहिरोले बगाएपछि विस्थापित भएर आफन्तको घरमा बसिरहेको प्रहरी नायब उपक नरेन्द्र चन्दले बताउनु भयो त्यस्तै पहिरोको जोखिममा रहेका नम्बर चारकै राम बुहरा जोगमल बोहरा दलभान कामी फुगे बोहरा गिरी बोहरा धुर्पु बोहरा र गिरी बोहराका घर जोखिममा परेका छन् उनीहरूका घर पहिरोका जोखिममा परेपछि घरमा बस्न सक्ने स्थिति नरहेको र गाउँका आफन्तका घरमा बसिरहेको स्थानीय गोरुख बहादुर बोहराले बताउनुभयो त्यस्तै गाउँकै अन्य एक्काइस घरहरू समेत सामान्य जोखिममा रहेको र पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो पीड़ित परिवारको राहतका लागि आफूहरूले पहल गरिरहेको र काँडा जाने बाटो नभएका कारण तत्काल जिल्लाबाट राहत सामग्री लिएर रा जान सक्ने स्थिति नरहेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो प्रमुख जिल्ला अधिकारी खनालका अनुसार पीड़ितहरूको क्षतिको विवरणका आधारमा पाँच हजारदेखि बीस सम्म राहत पाउनेछन् <्याँगा> <्याँगा> <्याँगा> टेक्सासमा एउटा एयर बेलुनमा आग लागि हुँदा त्यसमा सवार सोह्र जनाको मृत्यु भएको छ स्थानीय समयअनुसार बिहान सात बजेर चालिस मिनटमा एयर बेलुनमा आग लागि हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो टेक्सासको राजधानी भन्दा झण्डै पचास किलोमिटरको दूरीमा एयर बेलुन खेतमा झरेको बताएको छ अमेरिकी संचार माध्यमले बिजुलीको तारमा ठोकिएर बेलुनमा आगो लागेको हुन सक्ने आशंका गरेका छन् तर त्यसको पुष्टि भने अधिकारीहरूले गरेका छैनन् एक घण्टाका लागि उडेको बेलुन आधा घण्टामा नै खसेको थियो घटनाबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् अमेरिकी स्काई डाइभर लुके एक्सेन्सले बिना पारासुट पच्चिस हजार फिट माथिबाट हाम फालेर कीर्तिमान कायम गरेका छन् दक्षिणी क्यालिफोर्नियामा बिना पारासुट पच्चिस हजार फिट माथिबाट हाम फाल्दै सुरक्षित जालीमा अव अवतरण गरी एई किन्सले गिनिसबुकमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् 26 वर्षदेखि स्काई डाइभिङ पेसामा आबद्ध बयालिस वर्षे एइकिन्सलाई पच्चिस हजार फिटबाट अवतरणका लागि राखिएको जालीसम्म आइपुग्दा दुई मिनेट लागेको थियो उनको यो साहसिक कार्यलाई फक्स टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ए किङ्सले दुई वर्ष अघि साथीहरूलाई साथीहरूले आफूलाई यो साहसिक कार्यका लागि हौसला दिएको बताउनुभयो ए युसे पारासुट एसोसिएसनका ट्रेनिङ भाइ एडभाइजर रहेको सले आफूले देखेका सपना यथार्थमा परिणत हुँदा खुसीको शब्दमा वर्णन गर्न नसक्ने बताएका छन् <्णागा> यो सँगै दिउँसो तीन बजीको खबर सकिएको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रमुख <्णागा> दलद्वारा बहुमती प्रक्रिया शुरू गर्न राष्ट्रपति भण्डारीलाई सुझाव नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन उन्नाइस गते गर्ने तयारी सर्वोच्च अदालतका लागि प्रस्तावित एघार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन संसदीय सुनाई समितिले प्रस्तावित राजदूतका बारे सरकारसँग स्पष्टीकरण लिने अमेरिकाको टेक्सासमा एउटा एयर बेलुनमा आग लागे बेलुनमा सवार सोह्र जनाको मृत्यु र एकजना अमेरिकी स्काई ड्राइभर बिना पारासुट पच्चिस फिट माथिबाट हाम फालेर विश्व हास्त समाचार सर्व ग तविधि सहयोगी सुरेश धीरे धीरे धन्यवाद तब हम्रा समाचार रेडियो यूनिटी डट कम डट एनपी बाट पढ़ रेला समाचार बुलेटिन तथा कार्यक्रम सुन भी सकूने अब तजी को यूनिटी खबर सुन सक समाचार बुलेटिन मक्याद नमस्कार